सिद्धान्त छ मूल्यले क्रेता र विक्रेताको रोजाइलाई सन्तुलनमा ल्याउँछ बजार मूल्यले क्रेता तथा विक्रेता दुवैको रोजाइलाई प्रभावित गर्छ कुनै वस्तुको मूल्य वृद्धि भई महँगो पर्न गएमा क्रेताले उक्त वस्तु थोरै मात्रामा खरिद गर्छ तसर्थ कुनै वस्तु वा सेवाको मूल्य तथा माघ परिमाणबीच विपरीत सम्बन्ध हुन्छ यस्तो विपरीत सम्बन्धलाई माघको सिद्धान्त भनिन्छ विक्रेताको हकमा उक्त उत्पादनको मूल्य वृद्धिले अतिरिक्त आएको अवसर सृजना गर्छ जसले गर्दा उनीहरू उक्त वस्तुको थप आपूर्ति गर्न इच्छुक हुन्छन् तसर्थ कुनै वस्तुको मूल्य र उत्पादकले आपूर्ति गर्ने परिमाण बीजको सकारात्मक सम्बन्ध हुन्छ यस सकारात्मक सम्बन्धलाई आपूर्तिको सिद्धान्त भनिन्छ मूल्य माग र आपूर्ति परिमाणबीजको सम्बन्ध देखाउनको लागि अर्थशास्त्रीहरूले प्रायः चित्रहरू प्रयोग गर्छन् त्यसो गर्दा वस्तुको मूल्य ठाडो अक्षमा राखिन्छ भने समयको इकाई हप्ता महिना वा वर्ष अनुसारको परिमाणलाई तेर्सो अक्षमा राखिन्छ आइसक्रिमलाई उदाहरणको रूपमा लिएर चित्र सङ्ख्या एकले माघ र आपूर्तिको सम्बन्धलाई देखाउँछ माघ रेखाले विभिन्न मूल्यबिन्दुहरूमा उपभोक्ताले खरिद गर्ने आइसक्रिमको विभिन्न मात्रालाई इङ्कित गर्छ याद गर्नुहोस् माघ रेखा कसरी दायाँतर्फ तलतिर झुकेको छ यसले आइसक्रिमको मूल्य घटेमा उपभोक्ताले झन् धेरै आइसक्रिम खरिद गर्छन् भन्ने जनाउँछ यो माघको सिद्धान्तको चित्रात्मक वर्णन हो आपूर्ति रेखाले वैकल्पिक मूल्यबिन्दुहरूमा आइसक्रिम उत्पादकले उपलब्ध गराउने आइसक्रिमको विभिन्न मात्रालाई इङ्गित गर्छ चित्र एकमा देखाए जस्तै यो रेखा मासतिर रे दायाँतर्फ ढल्लेको हुन्छ जसले उत्पादक बढी मूल्यमा बढी मात्रामा आइसक्रिम आपूर्ति गर्न इच्छुक रहेको जनाउँछ यस आपूर्ति रेखाले आपूर्तिको सिद्धान्तको चित्रात्मक वर्णन गर्छ अब एउटा महत्त्वपूर्ण बुदा मूल्य त्यस्तो बिन्दुतर्फ सर्न खोज्छ जहाँ माग गरिएको परिमाण आपूर्ति गरिएको परिमाणसँग बराबर हुन जान्छ हाम्रो उदाहरणमा तिस रुपियाँ सन्तुलन मूल्य तिस रुपियाँमा उपभोक्ताले प्रतिदिन पन्ध्र हजारवटा आइसक्रिम खरिद गर्न चाहन्छन् जुन आइसक्रिम उत्पादकले आपूर्ति गर्न चाहेको परिमाण बराबर हो मूल्यले आइसक्रिमका उपभोक्ता र उत्पादक दुवैको छनौटलाई समन्वय गर्छ र तिनलाई सन्तुलनमा ल्याउँछ यदि मूल्य तिस रुपियाँभन्दा बढी भयो भने उदाहरणका लागि चालिस रुपियाँ भयो भने उत्पादकले उपभोक्ताले खरिद गर्न चाहने भन्दा धेरै आइसक्रिम आपूर्ति गर्न चाहन्छन् तर चालिस रुपियाँको मूल्यमा उत्पादकले आफूले चाहे जतिको मात्रामा आइसक्रिम बेच्न सक्ने छैनन् उनीहरूको मौजदात वृद्धि हुन जान्छ र अधिक आपूर्तिको कारणले गर्दा केही उत्पादकले आफ्नो मौजदात कटौती गर्नका लागि मूल्य घटाउँछन् तसर्थ सन्तुलन मूल्य तिस रुपियाँसम्म नआइपुग्दासम्म मूल्य घट्छ यहाँ सहजै देख्न सकिन्छ कि मूल्य सन्तुलन बिन्दुभन्दा माथि छ भने बजारका शक्तिले त्यसलाई सन्तुलनतर्फ धकेल्छन् त्यसै यदि आइसक्रिमको मूल्य तिस रुपियाँभन्दा कम उदाहरणका लागि बिस रुपियाँ छ भने उपभोक्ता उत्पादकले आपूर्ति गर्न चाहेको भन्दा धेरै परिमाणमा आइसक्रिम खरिद गर्न खोज्छन् यसले अतिरिक्त माघ सिर्जना गर्छ र मूल्यलाई बढ्ने दबाब दिन्छ र अन्तत मूल्य सन्तुलनतर्फ अर्थात् तिस रुपियाँमा पुग्दछ क्रेता र विक्रेताको छनौट सन्तुलन मूल्यमा मात्र एकअर्कासँग मेल खान्छ र बजार मूल्य त्यसै तहमा जान खोजिरहेको हुन्छ तेतोपत्र बजारको कारोबारमा पनि माघ र आपूर्तिको यस खेललाई राम्रोसँग देख्न सकिन्छ धितोपत्र बजारमा विक्रेताले आफ्नो धितोपत्रको लागि आफूले खोजेको न्यूनतम मूल्य प्रविष्ट गर्छन् र क्रेताले आफूले तिर्न चाहेको अधिकतम मूल्य प्रविष्ट गर्छन् कारोबारको लागि तोकिएको समय नसकिदासम्म वा कुनै एक पक्षले अर्को पक्षले चाहेको मूल्यमा सहमत नभएसम्म उक्त धितोपत्रको कारोबार हुँदैन क्रेता र विक्रेताले भनेको न्यूनतम मूल्यमा सहमत नभएसम्म वा विक्रेता क्रेताले तोकेको अधिकतम मूल्यमा सहमत नभएसम्म कारोबार हुँदैन जब मूल्यमा सहमति हुन्छ तब कारोबार हुन्छ र क्रेता र विक्रेता दुवैले कारोबारबाट लाभ उठाउँछ दितोपत्र बजारमा जस्तो स्पष्ट रूपमा नदेखिए पनि माग र आपूर्तिका शक्तिले अन्य बजारमा पनि यसरी नै काम गरिरहेका हुन्छन् माग रेखाको उचाइले उपभोक्ताले वस्तुको अर्को एकाइ खरिद गर्न तत्पर रहेका रकमलाई जनाउँछ भने आपूर्ति रेखाको उचाइले उत्पादकले वस्तुको अर्को एकाइ आपूर्ति गर्नका लागि माग्ने रकमलाई जनाउँछ जबसम्म मूल्य उपभोक्ताले तिर्न चाहेको अधिकतम रकम र विक्रेताले लिन चाहेको न्यूनतम रकमको बिचमा रहन्छन् तबसम्म उक्त व्यापारबाट फाइदाको सम्भावना रहन्छ जब सन्तुलन मूल्य कायम रहन्छ विनियमका सबै सम्भावित फाइदा प्राप्त हुन्छ तसर्थ उपभोक्ताले कुनै वस्तुको वास्तविक मूल्यभन्दा आफूले बढी महत्त्व दिने एकाइ मात्र खरिद गर्छन् त्यसै गरी उत्पादकले उक्त मूल्यभन्दा कम लागतमा उत्पादन गर्न सकिने एकाइ मात्र आपूर्ति गर्छन् कुनै वस्तुको सन्तुलन मूल्य कायम रहेको समयमा उक्त वस्तुको उत्पादन गर्न आवश्यक पर्ने स्रोतको लागतभन्दा उपभोक्ताले उक्त वस्तुलाई दिने मूल्य बढी रहँदासम्म उक्त वस्तुको उत्पादन र खरिद भइरहन्छ यसको अर्थ हुन्छ बजार मूल्यले माग र आपूर्तिको परिमाणलाई सन्तुलनमा ल्याउने मात्र नभई उत्पादकलाई पनि त्यस्ता वस्तुहरू उत्पादन गर्ने सङ्केत दिन्छ र जसलाई उपभोक्ताले त्यसको उत्पादन लागतभन्दा बढी मूल्य तिर्छन् यो नियम सबै बजारमा लागु हुन्छ निश्चय नै हामी एउटा परिवर्तनशील विश्वमा बाँचिरहेका छौँ समयक्रमसँगै त्यस्ता परिवर्तनहरू हुन्छन् जसले वस्तु तथा सेवाको माग र आपूर्तिमा बदलाव ल्याउँछन् उपभोक्ताको आय सम्बन्धित वस्तुको मूल्य भविष्यमा मूल्य वृद्धिको अपेक्षा र बजारमा भएका उपभोक्ताको संख्या जस्ता कारकले वस्तुको बजार मागलाई प्रभाव पार्दछ यी मध्ये कुनै पनि कारकमा आएको परिवर्तनले वैकल्पिक मूल्य बिन्दुमा उपभोक्ताले खरिद गर्न चाहने वस्तुको मात्रामा पनि परिवर्तन ल्याउँछन् अर्को शब्दमा भन्नुपर्दा यी कारकहरूमा आएको परिवर्तनले मागमा परिवर्तन आउँछ अर्थात् सम्पूर्ण मागदेखा नै दायाँ सर्दछ यहाँ माघमा आएको परिवर्तन सम्पूर्ण माघ रेखा नै सर्नु र माघको परिमाणमा आएको परिवर्तन वस्तुको मूल्यमा आएको परिवर्तनले गर्दा उही माघ रेखाको एक बिन्दुबाट अर्कोमा सर्नु बिचको भिन्नता पहिचान गर्न जरुरी छ विद्यार्थीले ध्यान दिनुपर्ने कुरा माघमा आएको परिवर्तन र माघ गरिएको परिमाणमा आएको परिवर्तन बिचको भिन्नता छुट्याउन नसक्ने गल्ती अर्थशास्त्रमा अत्यन्त व्याप्त हुन्छ त्यसै गरी अर्थशास्त्रका शिक्षक माझ यो विषय लोकप्रिय बनेको छ बुद्धिमान विद्यार्थीले यस कुराले विशेष ध्यान दिन्छन् चित्र सङ्ख्या दुईले मागमा भएको वृद्धिले वस्तुको बजार मूल्यमा पार्ने प्रभावलाई देखाउँछ मानव उपभोक्ताको आयमा वृद्धि भयो वा आइसक्रिमको सामान्य प्रतिस्थात्मक कुल्फीको मूल्यमा वृद्धि भयो यी परिवर्तनले आइसक्रिमको मागलाई वृद्धि गर्नेछ जसले गर्दा माघ रेखा घ एकबाट सरेर घ दुईमा पुग्छ यसरी माघ बढ्नाले आइसक्रिमको सन्तुलन बिन्दु तिस रुपियाँबाट सरेर 40 रुपियाँमा पुग्छ उक्त नयाँ उच्चतम सन्तुलन मूल्यमा उपभोक्ताले माग गरेको परिमाण पुनः उत्पादकले आपूर्ति गर्ने मात्रासँग सन्तुलनमा पुग्छ याद गर्नुहोस् माघमा भएको वृद्धि सम्पूर्ण माघ रेखा नै सर्नुले आपूर्ति हुने परिमाणलाई पनि पन्ध्र हजार एकाइबाट बिस हजारमा पुर्याउँछ अर्थात् आपूर्ति बिन्दु चाबिकै आपूर्ति रेखामा नै माथि सर्छ उपभोक्ताको आयमा रास आयमा वा कुल्फीको मूल्यमा रास आयमा त्यसको प्रभाव विपरीत पर्ने थियो यस्तो परिवर्तनले आइसक्रिमको माग घटाउँछ माघ रेखालाई बायाँतिर सार्छ मूल्य घटाउँछ र सन्तुलन परिमाणलाई पनि घटाउँछ अब बजारको आपूर्ति पक्षलाई हेरौँ कुनै वस्तुको आपूर्ति गर्दा प्रति एकाइ लागतलाई प्रभाव पार्ने कारकहरूमा फेरबदल भएमा सम्पूर्ण आपूर्ति रेखा नै प्रति एकाइ लागत घटाउने किसिमका परिवर्तनहरू प्रविधिमा सुधार उक्त वस्तु उत्पादन गर्दा प्रयोग हुने स्रोतको मूल्यमा गिरावट वा उत्पादनलाई ले, ले आपूर्ति बढाउँछ र सम्पूर्ण आपूर्ति रेखा दायाँतर्फ सर्दछ यसको विपरीत उक्त वस्तु उत्पादन गर्न महँगो बनाउने किसिमको परिवर्तन वस्तु उत्पादन गर्दा प्रयोग हुने स्रोतको मूल्य वृद्धि उत्पादकमाथि थप कर लगाइनुले आपूर्तिमा रास ल्याउँछ र रा आपूर्ति लेखा बायाँतर्फ सर्दछ मानव आइसक्रिम बनाउन प्रयोग गरिने कच्चा पदार्थहरू क्रिम र दुधको मूल्यमा गिरावट आयो यी स्रोतको मूल्य घटनाले आइसक्रिमको आपूर्ति र बजार मूल्यमा के असर पर्ला यदि तपाईँको उत्तर आपूर्ति बढ्छ र बजार मूल्य घट्छ भन्ने आयो भने तपाईँ सही हुनुहुन्छ चित्र सङ्ख्या तिनले यस मुद्दालाई माग र आपूर्ति रूपरेखा अन्तर्गत रहेर वर्णन गरेको छ क्रिम र दुधको कम मूल्यले आइसक्रिम उत्पादन गर्दाको प्रति एकाइ लागत घटाउँछ फलस्वरूप आपूर्ति रेखा दायाँतर्फ सर्दछ स एकबाट स दुईमा फलस्वरूप आइसक्रिमको सन्तुलन मूल्य तिस रुपियाँबाट झरेर बिस रुपियाँमा पुग्छ यस नयाँ कम मूल्यमा माघको परिमाण बढ्छ र पुनः दैनिक बिस एकाइ आपूर्ति परिमाण बराबर हुन जान्छ याद गर्नुहोस् आपूर्तिमा भएको वृद्धि सम्पूर्ण रेखासर्णुले आइसक्रिमको मूल्य घटायो र माघको परिमाण बढायो यदि आइसक्रिमको उत्पादन लागत बढाउने किसिमको परिवर्तन भयो कच्चा पदार्थको मूल्य वृद्धि भने त्यसको परिमाण ठ्याक्कै उल्टो हुने थियो अर्थात् आपूर्तिमा गिरावट आइसक्रिमको मूल्यमा वृद्धि र विनियम हुने परिमाण गिरावट यहाँ उल्लेखित बजार समायोजनको कार्य तुरुन्त हुँदैन नयाँ अवस्थासँग पूर्ण रूपमा सामान जस्य मिलाउन उपभोक्ता र उत्पादक दुवैलाई केही समय लाग्छ अझ वास्तवमा परिवर्तनशील संसारमा यो समायोजनको प्रक्रिया निरन्तर चलिरहन्छ परिवर्तनको माग र आपूर्तिमाथिको प्रभाव र यी रेखालाई सार्ने कारक तत्व बधा प्रक्रिया बुझ्नका लागि अत्यावश्यक कुरा हुन् माग र आपूर्तिको विश्लेषणलाई यो पुस्तकभरि प्रयोग गरिनेछ